एउटा जबसम्म भित्र अटाउने थोरै जबसम्म भित्र अटाउने थोरै ठाउँ हुन्छ शराब भोगीहरूलाई शराब खाउँ खाउँ हुन्छ खाँ यता छोए नि दुख्छ उता छोए नि दुख्छ यता छोए नि दुख्छ उता छोए नि दुख्छ जब औंलाको टुप्पोमा गावै घाउ हुन्छ शराब भोगीहरूलाई शराब खाउँ खाउँ हुन्छ माइती भनेको त्यो दिनसम्म हो चेलीलाई माइती भनेको त्यो दिनसम्म हो चेलीलाई जब माइतीमा आमा हुन्छन् र बा हुन्छ शराब भोगीहरूलाई श्रराब खाउँ खाउँ हुन्छ तपाईँ बटारिएको कुरा गर्नुहुँदो रहेछ तपाईँ बटारिएको कुरा गर्नुहुँदो रहेछ तपाईँको कुराभन्दा सिधा त चाउचाउ हुन्छ शराब भोगीहरूलाई शराब खाउँ खाउँ हुन्छ परदेशमा पसिना चुहाउँछु र निधाउँछु परदेशमा पसिना चुहाउँछु र निधाउँछु सपनीमा तिमी हुन्छौ र घर जाउँ हुन्छ शराब भोगीहरूलाई श्रराब खाउँ खाउँ हुन्छ तिमीलाई भेटेर फर्केको एकैछिनमा तिमीलाई भेटेर फर्केको एकैछिनमा फेरि तिमीलाई भेट्न जाउँ जाउँ हुन्छ जबसम्म भित्र अटाउने थोरै ठाउँ हुन्छ ोगीहरूलाई धादिङको थाक्रे तीनका नवराजपुरीको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रिप्रसुति बुलबुल लिएर रा। आज पनि उत्पादन सहयोगी मनोज विष्ट र म प्रस्तुता अच्युत किमिरे बुलबुल लिएर बुल -बुल आइपुगेका छ शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षेण शुभरात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा तपाईँले पठाउनुभएका इमेलमा प्राप्त भएका गजलहरूलाई लिएर सुमधुर हिन्दी उर्दू सांगीतिक गजलका साथ म आइपुगेको छु किर्तिपुर काठमाडौँबाट मनिषा राई मनले लेख्नुहुन्छ लेख्दै गरेको कथाबाट एउटा सानो अंश प्रस्तुत गरेको छु तपाईँले एउटा बुलबुलमा मेरो भावनालाई समेटिदिनु भएकोले रात्रिकालीन बुलबुलको लागि रात्रिकालीन गन्थन यो मेरो योग्य हुन्छ भने वाचन गरिदिनुहुन्छ भन्ने आशाका साथ पठाएकी छु भन्नुभएको छ मैले माया नगरेकी होइन आफूलाई भन्दा पनि धेरै गरेकी हुँ प्रेमको यज्ञ भइरहँदा समाजरूपी पण्डितको नियमअनुसार विरहको आँगनीमा आफ्नो प्रेमको भेटी चढ़ाउँदा मेरो मन पनि दुखेको थियो दिन प्रेम को युद्ध जानी जानी हारेकी थे मैं क्यों ऊ कस को संतान कस को दाजुभाई थी मेरे प्रेमी भाप पहले चाहे भाई हमी भागे बिहेन सकते तर हम प्रेम ते स्वाथी थे रवल मेर कारण उसको परिवार को पीड़ा दिन चाहन्न थे अनंत प्रेम करनेिक बंधन को आवश्यकता होते विवाह त केवल यह समाज रुनिया बना रीत मदियं कालदी चलते आयो केवल एवं औपचारिकता म तेलो मेरो में उसको विवाह उसेजले खोजे केटीसंग भेम अन्ध होने सुनेक थी वास्तव में सांसारिक दृष्टि हेन न, न, न सक्रिक क्र प्रेम को दृष्टि हेख्त रहे ऊ का मिला हिड़न मसंग भविष्य त अज बाकी तर अब को यात्राभरी उसको, उसको याद रो पवित्र प्रेमो मन संहाल यह संसार को प्रेम सही अर्थ सीका काठमाडौँ किर्तिपुरबाट पठाइएको मनिषा राई मनको यो भावना वाचनसँगै बुलबुलको आजको पहिलो कोशेल म पंकज उदासको आवाजमा राख्छु अलि लामो छ तर मिठो छ यो गजल शैलीको गीत घुंघरु टूट गए जग से लाज में जोर से ना जिया गए आई न जग से लाद नैतना जोर से ना जिया के गुरू टूट गए गए के घुम लूटूट गए मोहे आई न जग से लाज, मैं इतना जोर से ना बनके थी पे ना मेरे पैर लगे बिन पिया मुझे पि जब लास निहाल्छु मसानमा यो भान हुन्छ जब लास निहाल्छु मसानमा यो भान हुन्छ चितामा एक ब्रह्माण्डको पनि अपसान हुन्छ हिङ बन्न नसकेकोले टालो देखाउँदा लाग्छ हिङ बन्न नसकेकाले टालो देखाउँदा लाग्छ खरानीलाई अक्सर आगोको अभिमान हुन्छ चितामा एक ब्रह्माण्डको पनि अपसान हुन्छ ढोकैमा आज नगद भोलि उधारो लेखिएको छ ढोकैमा आज नगद भोलि उधारो लेखिएको छ रित्तो खल्तीलाई न हुन्छ न दोकान हुन्छ चितामा एक ब्रह्माण्डको पनि अवसान हुन्छ देख्नेले त यसरी पनि देख्दो रहेछ सम्भावनाहरू देख्नेले त यसरी पनि देख्दो रहेछ सम्भावनाहरू जुन बोतलमा श्राब राखिन्छ उही फूलदान हुन्छ चितामा एक ब्रह्माण्डको पनि अवसान हुन्छ तिम्रामा मात्र हो कि टोकी बल्न नाथे भाले बाँच्नुपर्ने तिम्रैमा मात्र हो कि टोकी बाल्न नाथे भाले बस्नुपर्ने हाम्रातिर चरिने चिरबिराउँदा पनि बिहान हुन्छ जब लास निहाल्छु मसानमा यो भान हुन्छ चितामा एक ब्रह्माण्डको पनि अवसान हुन्छ नुवाकोट सूर्यगढी दुई चोक देका यादव अधिकारीको गजल थियो यो यसलाई मैले वाचन गरे र बुलबुलको अर्को चरणमा हामी छौं अब अर्को एउटा सामग्री छ मसँग बुलबुलमा लेखेर पठाउनु भएको छ अविरल शर्माले सूर्यगढी दुईबाट पठाउनु भएको मैले वाचन गरेँ र योसँगै अरू पनि सामग्रीहरू छन् गजल पनि छ र रात्रिगन्थन शैलीका सामग्रीहरू पनि लेखेर पठाउनु भएको छ त्यसमा मैले एउटा कविता लिँदैछु अलिक गजल लेख्न खोजेको तर कविता बनेको छ भन्नुभएको छ संगीता गौतमले पठाउनु भएको छ मलाई वसुन्धारा काठमाडौँबाट पठाउनु भएको छ उहाँको यो सामग्री उहाँको प्रोत्साहनको लागि मैले वाचन गरिदिँदैछु निकै राम्रो गजल छ उहाँको रात्रिगन्थन शैलीमा लेखिएको छ त्यसरी चलोस जीवन यसरी चलोस जीवन जसरी हुन्छ गीतमा सुर र तालको मिलन चेतिषबारीको देशमा हुन्छ आकाश र जमीनको मिलन जसरी हुन्छ शान्त मन अपवादै अरूको शरण त्यसरी चलोस जीवन सभ्य शान्त समाजमा गरेर अरूको सेवा झेसमेसे बिहानीमा उठेर भगवानसित प्रार्थना जसरी हुन्छ प्यारो उग्र गर्मीमा पवन त्यसरी चलोस् जीवन अरूलाई नलुटेर आफ्नै मेहनतले दुई गाँस खाएर अरुलाई नलुटेर आफ्नै मेहनतले दुई गाँस खाएर भगवानको मन्दिरमा आफ्नै प्रतिबिम्ब देखेर जसरी शुद्ध आत्मा पारी देखिन्छ देवीको दर्पण त्यसरी चलोस जीवन जसरी हुन्छ गीतमा सुर र तालको मिलन जसरी हुन्छ गीतमा सुर र तालको मिलन क्षतिज पारीको देशमा हुन्छ आकाश र जीवनको मिलन मानिसको ठूलो भेलामा सबैले गरूण आफ्नै वर्णन त्यसरी चलोस् जीवन त्यसरी चलोस् जीवन काठमांडू बसुन्धाराट संगीता गौतम ने पठा इस मैं वाचन करे सुनाए रब अर्क एवं गजल राखु अर्क गजल अनुप जलोटा का आवाज में चांद अंगड़ाइया चांदनी मुस्कुराने लगी है एक भूली हुई सी कहानी एक भूली हुई सी कहानी फिर मुझे याद आने लगी है चांदा किसने बिखरा दिए अपने के सुब घटार छाने लगी है किसने बिखरा दिए अपने के सुब घटार छाने लगी है अब घटा अब घटा लगी है तौबा, तौबा तौबा तौबा तौबा अरे मेरी तौबा आज फिर डगमगाने लगी है तौबा तौबा लगत गाने लगी है उनके जाते ही लै उन खे उनत आँसु बहान लगि रात आँसु बह लगि बह लगी है लगी है बहान लगी है। उनके जाते ही ये दिन भी देखे रात, रात उनसु बाने लगी है चांद से अब निकल है चांद से अब निकलते है शोरे चाँदनी दिल जलाने लगी जे लगि चाँदस अब निकल दिल जलाने लगी है एक भूली हुई सी कहानी फिर मुझे याद आने लगी है चाँद सामने मुस्कुराती है मंजिल पाओ लेकिन उठाना है मुश्किल सामने मुस्कुराती है मंजिल पाओ लेकिन उठाना है मुश्किल है अजल तू ही दे दे सहारा है अजल तू ही दे, दे सहारा जिंदगी डगमगा लगी है अजल तू ही दे, दे सहारा जिंदगी डगमगा लगी है एक भूली हुई सी कहानी फिर मुझे याद आने लगी है चांद ले मुस्कुराने लगी है अश्क में आए तो पी ले। अश्क आँखो में आए त पिले दिल जो रोए तुटो सिले अश्क आँखो मे आए आए पम गगम गम रे पम गमर धम गम धर धम गम पम गश्क आँखो मे आए त पि दल जोए सिले मोहत अब ते आसमे अब हसी उनको आहबते आँसम अब हसी उनको आ एक हुई भइ सहानी फिर मुझे याद आने लगी है चांद लगि चाँद रङ मुस्कुराने लगी है, है। बिचार, उज्यालो रेडियो एउटा चरा याद आउँछ याद आउँछ घरिघरि नआए नि हुने अनावश्यक हावासरी नआए नि हुने घातीहरू सपनामा आउन थालेपछि घातीहरू सपनामा आउन थालेपछि ऐठन हुन्छ रातभरि नआएनी हुने अनावश्यक हावासरी नआएनी हुने चित्त आफै बुझ्ने थियो देख्न नपरे त चित्त आफै बुझ्ने थियो देख्न नपरे त अर्कैको प्यास पूरा गरी नआए नि हुने अनावश्यक हावासरी नआएनी हुने छुट्टै संसार खोज्न भनी टाढा हुनेहरू छुट्टै संसार खोज्न भनी टाढा हुनेहरू यी आँखाको वरिपरि नआएनी हुने विपत्तिमा पर्दाखेरि सहयोगको सट्टा विपत्तिमा पर्दाखेरि सहयोगको सट्टा गुण भत्काइजानेछरी नआए नि हुने याद आउँछ घरिघरि नआएनी हुने अनावश्यक हावासरी नआएनी हुने चेगाना खुलाउनु भएको छैन तर गजलकार अर्जुन चढाईको गजल हो यो यसलाई मैले वाचन गरे र बुलबुलमा तपाईँलाई फेरि स्वागत गरेँ हामी आजको बुलबुलमा तपाईँले इमेलमा पठाउनुभएका गजलर वाचन करते रात्रिगंथन शैली का सामग्री मैं वाचन करूँ रसंग अर्क एवं गजल इसमें नाम ठेगा खुले ना। मा वाले मा ते ईमल में वहां खोला मैं कपी करें वोड फाइल में बना लिया गजलसंगे जैसे गजलकार ने आपको नाम पठान होगा म नाम न भेपल वाचन करबसम भि अटाने थोर ठा हु शराब भोगी शराब खाऊ खाऊ मैं योग दुईपटक कपी हुन गएछ र दुई पटक कपी गरेको हुनाले यसलाई दोहोऱ्याएर वाचन गरे, दो गरे। मैले कार्यक्रमको शुरूआतमै यो गजललाई वाचन गरिसकेको छु अब बुलबुलमा एउटा साङ्गीतिक गजल सुनाउँछु त्यसपछि अर्को गजल लिएर म फेरि आउँछु यति बेला आशा भोसलेको आवाजमा बुलबुलमा हामीले यो गजल कमै सुनेका छौं प्यारो सानो गाउँ सम्झिरोए साथी प्राणभन्दा प्यारो सानो गाउँ सम्झिरहे साथी जन्मिएर हुर्किएको ठाउँ सम्झिरोए साथी न त कोही पराई ठान्थे न त कोही पराई लाग्थे माया गर्दै मलाई डाक्ने नाउ सम्झिरहए साथी जन्मिएर हुर्किएको ठाउँ सम्झिरोए साथी वर्षायामको झरी अनि कठाङ्ग्रिदो हिउँद त्यो चिरा पार्ने आमाका ती पाओ सम्झिरोए साथी जन्मिएर हुर्किएको ठाउँ सम्झिरहए साथी दिनभर खेतबारीमा काँडा चुम्ने पैतालामा काम गर्दा लाग्ने ती नै घाउ सम्झिरोए साथी जन्मिएर हुर्किएको ठाउँ सम्झिरोए साथी आधा पेट खान अनि लाज ढाक्न हम्मे थियो आधा पेट खान अनि लाज ढाक्न हम्मे थियो लुगा टाल्दै लाउने पुज्य सम्झी सम्झिरोए साथी जन्मिएर रुर्किएको ठाउँ सम्झिरोए साथी ऋण नलिई चल्दैनथ्यो तिर्न पनि गाह्रै थियो ऋण नलिई चल्दैनथ्यो तिर्न पनि गाह्रै थियो घरमा आई थर्काउने ती साउजी सम्झिरोए साथी प्राणभन्दा प्यारो सानो गांव समझिरो जन्मी हुर्क समझिएं साथी। दुलावारी झापा घर भई अहिले कतार बस्दै आउनुभएका रमेश घिमिरेको गजल थियो यो यसलाई मैले वाचन गरेँ बुलबुलमा आज तपाईका गजल वाचन गर्दै रात्रिगन्थन शैलीका सामग्रीहरू वाचन गरिरहेको छु अब एउटा अर्को सामग्री छ मसँग अविरल शर्माको सूर्यगढी दुई नुवाकोटबाट उहाँले पठाउनु भएको छ बालाजू काठमाडौँ अहिले बस्नुहुन्छ र विद्यालय संयोजकबाट लेख्नुभएको छ म बुलबुलकै प्रेरणाले साहित्यमा पाइला टेक्न खोज्दैछु र मेरो गजल यो कार्यक्रममा वाचन गराउने रह गरा। छ पेसाले शिक्षकमा बालाजू स्थित स्वाति सदन कलेजमा प्राध्यापन गर्छु राष्ट्रियताले भरिएको एउटा गजल पुनः पेश गरेको छु भनेर लेख्नु भएको छ न त बलियो जरा नपात न कुनै डाली छ न त बलियो जरा नपात न कुनै डाली छिमेकीले मिचो साँद न त कुनै आली छ प्रकृतिले हराभरा सुन्दर एउटा आँचल देश प्रकृतिले हराभरा सुन्दर एउटा आँचल देश भरी भराउ भएर पनि आज हेर खाली छिमेकीले मिचो साँद न त कुनै आली छ लुटिन्छ ढुकुटी बारम्बार लुटिन्छ ढुकुटी बारम्बार रकवालाकै हातबाट शासक भन्ने यो देशमा मान्छे निकै जाली छिमेकीले मिचो साँथ न त कुनै आली छ सामन्तको विरोध गर्दै सरकारमा पुगेपछि सामन्तको विरोध गर्दै सरकारमा पुगेपछि लुटी खान पल्केको ऊ भन्छ मेरै पाली छ न त बलियो जरा नपात न कुनै डाली छिमेकीले मिचो साँथ न त कुनै आली छ काठमाडौँ बालाजूबाट अविरल शर्माले पठाउनु भएको गजल वाचन गरेपछि अब फेरि अर्को एउटा साङ्गीतिक गजलको पालो भएको छ अबको साङ्गीतिक गजल मैले सुनाउँदैछु चन्दन दासको आवाजमा तो क्या कमी होगी बस जगी होगी बस होगी जगी हो हो तो क्या कम क्या होगी गम ही हो है गम ही सोना है गम ही सोना है गम हो त खुसी होगा तो क्या खुशी होगी बस अधुरी जिन्दगी हो बसुरी जिन्दगी भो हुन हो होगी उसको उसीको उसी को सोचौँ उसीको मुझसे ऐसी बंदगी होगी मुझसे ऐसी बंदगी होगी बस अधुरी जिन्दगी हो बस जिन्दगी हो तो क्या कमी होगी हो त्या तो क्या कमी होगी बात हो पे जम गई उनके बात हो टोंप जम गई उनके चुपिए टूटे तो अनकही कही होगी चुपिए टूटे तो अनकही होगी बसरी से जिंदगी हो बस अधरी जिन्दगी हो भुन हो त्या कमी होन हो क्या कमी हो होगी डुब शोर में दुनि डुब जाए शोर में दुनि लफ्ज बसोरीस जिन्दगी हो बसरी जिन्दगी हो ना होगा तो क्या कमी होगी हो ना होगा तो क्या कमी होगी यिनै सांगीतिक गजलहरू र तपाईँले पठाउनुभएका रात्रिगन्धन शैलीका पत्र र गजलहरूको वाचनसँगै आजको कार्यक्रमको अन्त्यमा म छु र आज मैले वाचन गर्ने गजल म एउटा गजल पहिला वाचन गरेर अनि अर्को गजल अन्त्यको गजल वाचन गर्छु मसँग दुईवटा गजल रहेछ र म ल्याएको गजल आज छोड्न चाहन्न गाउँ मासेर शहर बनाउँछु भन्छ सरकार मेरो आँसुको सिंचाई नहर बनाउँछु भन्छ सरकार वर्षौं भयो मैले भगवान मान्न छोडेको छु तैपनि आस्थाको धरहर बनाउँछु भन्छ बनाँछ सरकार खुलेर हाँस्न नसके नि अँध्योमा लुकिरुन्थे उज्यालो हरेक प्रहर बनाउँछु भन्छ सरकार मेरो आँसुको सिंचाई नहर बनाउँछु भन्छ सरकार आँसु पिउँदै बाँच्नेहरू बाँच्न पाइँदैन रे अब आँसु पिउँदै बाँच्नेहरू बाँच्न पाइँदैन रे अब हाँसु अमृत आँसु जहर बनाउँछु भन्छ सरकार गाउँ मासेर शहर बनाउँछु भन्छ सरकार मेरो आँसुको सिंचाई नहर बनाउँछु भन्छ सरकार यो गजल नुवाकोटबाट ईश्वर लामी छाने रोदनले पठाउनु भएको थियो यसलाई वाचन गर्दै अब अर्को दिनसम्मका लागि उत्पादन सहयोगी मनोज विष्ट र म प्रस्तुत अछुतकी मेरी बुलबुल विदा हुँदैछौ जाँदा जाँदै वर्दियाका रमेश विकल्पको गजल वाचन गरेर अनि शुभरात्री भन्छ यो देशमा सस्तो मूल्यमा एउटा राहदानी आउँछ यो देशमा सस्तो मूल्यमा एउटा राहदानी आउँछ अर्को चाहिँ मुफ्तामा युवाहरूको जवानी आउँछ परदेशी घर आँगन बामा सम्झन्छ दुःख मान्दैन परदेशी घरआगनवा सम्झन्छ दुख मान्दैन अनाथ जस्तो देश सम्झन्छ आँखामा पानी आउँछ अर्को चाहिँ मुफ्तमा युवाहरूको जवानी आउँछ लाग्छ देशमा दूर दराजका बस्तीहरू पर्दैनन् लाग्छ देशमा दूर दराजका पर्दैनन् क्यारे विकासको कुरा उठ्दा पहिले राजधानी आउँछ अर्को चाहिँ मुफ्तमा युवाहरूको जवानी आउँछ तिमीले आश्वासन बेच्यौ देश बेच्यौ सम्पन्न भयो ले आश्वासन बेच्यौ देश बेच्यौ सम्पन्न भयो मैले रगत बेचेँ कहाँबाट गतिलो आमदानी आउँछ यो देशमा सस्तो मूल्यमा एउटा राहदानी आउँछ अर्को चाहिँ मुफतमा युवाहरूको जवानी आउँछ